भारतीय प्रधानमंत्री को नेपाल भ्रमणला पक्ष में उपयोग सरकारला प्रमुख दल को सुझाव भारतसंग छफल होने विषयस संबंधित मंत्री सहित भोली पुनः बैठक बस्ने संसदीय समिति का सभापतिबारे सहमति बना सभामुख नेंगारा दुई दिन को अल्टिमेटम संसदीय इतिहासमें पहल पटक संसद पेश भार विधेयक जनता को प्रतिक्रिया का जैविक विषादीको प्रयोग बढाउने उद्देश्यले विभिन्न देशका कृषि विज्ञहरूको छलफलसित उनमा शुरू रसायनिक विषादीको प्रयोग कम गर्ने विषयमा विशेष सहयोग मिल्ने दावी इजरायल र प्यालेस्टाइनलाई बिना शर्त युद्ध विरामका लागि राष्ट्रसंघको आग्रह चौबिस घण्टे युद्ध पनि आक्रमण सारी हरामद्वारा क्यामरोनका उप पत्नीको अपहरण रकटलैंड में जारी राष्ट्रमंडल खेल भारत तरूणतर्फ भारत का सती शिवालिंगम को नया कीर्तिमान थुप्रो पाँच समयकाट्ल केही साथ सुनिरहनु भएको माओवादी सहित सत्तारूढ़ कंग्रेस र एमालेका नेताहरूले लामो अन्तराल पछि हुन लागेको भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण सफल बनाउँदै त्यसलाई आफ्नो पक्षमा उपयोग गर्नुपर्ने सुझाव दिएका छन् प्रधानमन्त्री निवास बालवाटारमा आज बिहान बसेको बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई उपलब्धिमूलक बनाउने विषयमा छलफल भएको छोदी यसै महिना आउनुहुने कार्यक्रम रहेको सत्र वर्षपछि कुनै भारतीय प्रधानमन्त्री नेपाल आउन लागेका हुन् बैठकमा मोदीको सो भ्रमणलाई दुई देशबीचको सम्बन्ध थप सुदृढ पार्ने गरी र आफ्नो पक्षमा उपलब्धि गरी उपयोग गर्नुपर्ने सुझाव नेताहरूले दिएका छन् राष्ट्रिय हितलाई ध्यानमा राखेर एजेण्डाहरूमाथि छलफल र सम्झौता गर्नुपर्ने नेताहरूको भनाइकमा यसको सम्बन्धलाई अझ प्रगाड़ बनाउने विषयमा छलफल भएको कंग्रेस उपसभापति रामचन्द्र पौडेलले बताउनु भएको छ भारतसँग छलफल हुने विषयसँग सम्बन्धित मन्त्रीहरूसहित भोलि पुनः बैठक छ त्यस्तै ते तीन दलको बैठकमा संविधानको कामलाई तीव्रता दिने सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता खोजबिन आयोग छिट्टै गठन गर्ने लगायतका विषयमा पनि छलफल भएको पौडेलले बताउनु भएको छ एमाले उपाध्यक्ष भीम रावलले भारतीय प्रधानमन्त्रीसँगको वार्ता कसरी अगाडि बढ़ाउने भन्ने विषयमा छलफल भएको बताउनु भएको छ नेपालको राष्ट्रिय हितलाई ध्यानमा राखेर सन्धि सम्झौता गर्नुपर्ने आफूहरूले सुझाव दिएको वहाँले जानकारी दिनुभयो बैठकमा तीनै दलका शीर्ष तहका नेताहरूको सहभागिता रहेको थियो संसदीय समितिका बारे सहमति बनाउन सभामक सुभाष लुङवाङले दुई दिनको अल्टिमेटम दिनुभएको छ लामो समयसम्म समिति गठन हुन नसकेपछि उहाँले आफै पहल थाल्दै आशा प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको हो दलहरूबीच सहमति नभए पर्सि गते समितिका सभापतिको निर्वाचनको मिति तोकिने उहाँले बताउनुभयो लेखा समितिका सभापतिको भने सोह्र गते बिहान एघार बजीका लागि निर्वाचन हुने इस बीच नेपाल संसदीय इतिहासम पहल पटक संसद पेश भाई विधेयक जनता को प्रतिक्रिया पदालत को अपहलना संबंधी विधेयक दुई हजार एकहत्तर पत्रकार कानून व्यवसाय आम नागरिक को अधिकार अंकुश लखने तीव्र विरोध भ्रोकारवाला को प्रक्रिया का पठाई प्रधान दामोदर प्रशासन शर्मा तथा केही न्यायाधीशहरूको दवाबमा कानून मन्त्री नरहरी आचार्यले कठोर बुद्धाहरू राखेर रा अदालतको अवहेलना गर्नेमाथि हदैसम्मको कारवाही गर्ने विधेयक प्रस्ताव गरेपछि सबैतिरबाट विरोध भएको थियो विधेयक जस्ताको तस्की पारित गर्न नसकिने निष्कर्षमा पुगेपछि नेपालद्वारका पूर्व महासचिव समेत रहेका सभापक सुभाष लिङवाङले जनताको प्रतिक्रियाका लागि लैजाने उपाय निकाल्नु भएको हो उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले परम्परागत सोचमा परिवर्तन गरी जनताले अपेक्षा गरे अनुरूपको शान्ति सुरक्षाको व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ सा। शान्ति सुरक्षाको स्थिति मजबुत बनाई राख्न र कुनै किसिमको समस्या आए मन्त्रालय सहयोग समन्वय र उत्प्रेरणा दिन तयार रहेकाले जनअपेक्षा अनुरूप शान्ति सुरक्षाको स्थिति बनाउन वहाँले निर्देशन दिनुभएको विराटनगरमा आज पूर्वाञ्चल स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री गौतमले वर्तमान सुरक्षा अवस्थाको लेखाजोखा गरी भरपर्दो रसनीय सुरक्षा स्थिति बनाने नीति में पुनरावलोकन लगायत का विषय में सुझाव दिन सुरक्षा अधिकारी निर्देशन द्वे इस निकाय को निर्वाचन करने सरकार को तैयारी रहूप सुरक्षा रणनीति निर्माण करहां आर्थिक समृद्धि को आधारशिला तैयार कर प्रभावकारी रूप में अगा बढ़ा सुरक्षा को स्थिति मजबूत हन्ने भ नेकपा माओवादीका उपाध्यक्ष सीपी गजुरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा भेट्न आफ्नो पार्टी इच्छुक रहेको बताउनु भएको छ विदेश सुषमा स्वराजसँग वार्ता गर्न चाहे पनि नभेटेकोमा आफूहरू आश्चर्यमा परेको उहाँले बताउनुभयो रिपोर्टर्स क्लब नेपालले आज आयोजना साक्षात्कारमा माओवादी उपाध्यक्ष गजुरेलले भन्नुभयो भारत सरकारको हामीसँग वार्ता गर्ने के नीति छ त्यसमा पनि भर पर्छ तर हामी भने वार्ता गर्न सधैँ तयार छ मन्त्री मोदी नेपाल भ्रमणमा आउँदा आफूहरूले विरोध नगर्ने उहाँले बताउनुभयो आफूहरू भारत विरोधी नभएको भन्दै वहाँले भारतीय सरकारसँग केही असहमति रहे पनि भारतीय जनता र राजनैतिक दलहरूसँग भने राम्रो सम्बन्ध रहेको दावी गर्नुभयो गजरेलले सन् उन्नाइस सय नेपाल भारत सन्धि पुनरावलोकन गर्ने सहमति सकारात्मक रहे पनि यसको कार्यान्वयन हेर्न बाँकी रहेको बताउनुभयो पानी र विद्युतमा नेपालीको अधिकार रहने गरी ऊर्जा व्यापार सम्झौता हुँदा आफूहरूलाई पत्ति नेत वहां राप्रपा नेपालका अध्यक्ष कमल थापाले एकीकृत एक नेकपा माओवादीलाई सत्ता पक्षको छायाँ हो कि प्रतिपक्षको स्पष्ट हुन आग्रह गर्नुभएको छ ललितपुरमा भएको कार्यक्रममा थापाले माओवादीले प्रतिपक्षमा बसेर सत्ताको भाग खोजिरहेको भन्दै द्वैध चरित्र अन्त्य गर्न आग्रह गर्नुभएको छ ए माओवादीहरू अरू प्रतिपक्षलाई निषेध गरेर रादिन धाएर सत्तामा भाग लिन खोजिरहेका छन् वहाँले भन्नुभयो अब उसले सत्ता किता क् क्लियर गर्नुपर्छ सत्तापक्षको छाया हो कि प्रतिपक्षको हो प्रतिपक्षले सरकारको कमजोरी औल्याएर रचनात्मक सुझाव दिनुपर्ने भए पनि ए माओवादीको व्यवहारले प्रतिपक्षी दलहरू अप्ठ्यारोमा परेको थापाले दावी गर्नुभएको छ ठूला दलले माग आठ गते संविधान जारी हुने प्रतिबद्धता जनाए पनि अहिलेकै गति र प्रवृत्तिले संविधान जारी नहुने थापाले दावी गर्नुभयो कंग्रेस एमालेमा ठुलो पार्टी बनेको दम्भ र ए माओवादीमा सदनभित्र र बाहिर बनाएको मोर्चा बन्दी नै संविधानको बाधक हुने उहाँको टिप्पणी छ भारतीय पराष्ट्र मन्त्रीको नेपाल भ्रमण र प्रधानमन्त्रीको आसन र भ्रमणका विषयमा छलफल गर्न सबै दल मिलेर एजेण्डा तय गर्नुपर्नेमा तीन दलले आफू तय गरेकोमा थापाले असन्तुष्टि व्यक्त गर्नुभयो संविधानिक राजनीतिक सम्वादता सहमति अन्तर्गतको प्रारम्भिक वार्ता उपसमिति र संयुक्त जातीय मुक्ति मोर्चा नेपाल बीच आज तीनवे सहमति भएको छ इलामको चियाबारी कटेशमा आज भएको वार्तामा मोर्चाले शान्तिपूर्ण राजनीतिमा अग्रसर हुँदै संविधान निर्माण प्रक्रियामा सहयोग पुर्याउने प्रतिबद्धता जनाएको छ यस्तै मोर्चाबाट उठाइएका संविधान सम्वन्ध विषय वस्तुहरू संवैधानिक राजनीतिक समिति समक्ष प्रस्तुत गर्न उपसमितिले विश्वास श्वास दिलाउने र मोर्चाका बन्दी कार्यकर्ता र उनीहरू सम्बन्ध मुद्दाहरूको विवरण सरकारसँग उपलब्ध गराएर समस्या समाधान गर्न उपसमितिले सरकारसम्म पहल गर्ने प्रतिबद्धता जारी गरेको छ मोर्चाका तर्फबाट अविरल र प्रारम्भिक वार्ता उपसमितिका तर्फबाट संयोजक आनन्द प्रसाद ढुङ्गनाले हस्ताक्षर गरेका छन् अहिले संघीय लिम्बुवाड राज्य परिषद सञ्जु हाङ पालुवाङ पक्षधारसँग उपसमितिले वार्ता गरिरहेको छ वार्तामा बोलाइएका मध्ये पल्लु किरात सहभागी नभएको वार्ता टोलीका सदस्य आरके खम्बोले जानकारी दिनुभयो बंगलादेशको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा आग लागि भएको छ विमानको पछाडिको दायाँ पत्तीको चक्कामा आग लागि भएको हो आगो तत्काल नियन्त्रणमा लिएकाले कुनै क्षति भने हुन पाएन विमानमा सवार सबैको सकुशल उद्धार गरिएको छ अवतरणका क्रममा फोर्स बढ़ी भएका कारण धुवा निस्किएर आग लागि भएको विमानस्थलका प्रवक्ता वीरेन्द्र संसार श्रेष्ठले बताउनुभयो नेपालबाट वेशविखणका लागि विदेश लगिँदै गरेका चौतिस जना नेपालीको उद्धार गरिएको केआई नेपालले सनाएको छ विभिन्न वाहनमा विदेश लगिँदै गरेका उनीहरूलाई उद्धार गरिएको हो केआई नेपालको वार्षिक समीक्षा कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो वेशविखनमा पहिले पहिले महिलाहरू मा मात्रै पर्ने गरेको भए पनि पछिल्लो समयमा पुरूषहरू पनि यसको शिकार बन्ने गरेको सो अवसरमा बताइएको थियो महिलाहरूलाई दिए व्यापारका लागि प्रयोग गरिने र किटनी बेचिने हुँदा दुवै बेचिने गरेको केआई नेपालले सुनाएको छ सो अवसरमा बोल्ने वक्ताहरूले पछिल्लो समय मानव बेस्विखन गर्ने गृहहरूले तरिका परिवर्तन गर्ने हुँदा मानव बेस्विखनका घटना न्यूनीकरण गर्न असहज भएको बताएका छन् वेशविखनमा पनि उद्धार गरिएको हकमा पनि प्रहरी प्रशासनले मुद्दा दर्ता गर्न नमान्दा अझै समस्या रहेको उनीहरूले बताएका छन् सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलाले प्रमुख अतिथि रहनु भएको छ कार्यक्रममा महिला तथा बालबालिका विकासकाले चितवन के निमा खडका आदर्श गृह तथा पुनर्स्थापना केन्द्रकी अध्यक्ष मीना खरेल केआई नेपालकी के जिल्ला संयोजक केमिका घिमिरे ओसा गुरूङ लगायतले बोल्नु भएको थियो कार्यक्रम केआई नेपालका अध्यक्ष राशन गहदराजको अध्यक्षतामा सम्पन्न भएको थियो जैविक विषादीको प्रयोग गरी कसरी खाद्य तत्त्व उत्पादनमा वृद्धि गर्न सकिन्छ भन्नेबारे अन्तर्राष्ट्रिय कृषि विज्ञहरू सम्मिलित अन्तर्राष्ट्रिय तालिम सहितको तीन दिने गोष्ठी चितवनको भरतपुरमा शुरू भएको एकीकृत शत्रु व्यवस्थापन कार्यक्रम नेपालको आयोजनामा अन्तर्राष्ट्रिय कृषि विज्ञहरू सम्मिलित अन्तर्राष्ट्रिय तालिम सहितको गोष्ठी शुरू भएको हो विगत आठ वर्ष अघिदेखि जैविक विषादी उत्पादन गर्दै आएको एग्रीकियर नेपाल प्राली परिसरमा शुरू गोष्ठी नेपालसहित ग्वाटेमाला हनरज इण्डोनेसिया कम्बोडिया केनिया तान्जानिया र बंगलादेश सहित सात देशका गरी अठार विदेशी सहित 25 जना कृषिविज्ञ सहभागी भएका छन् गोष्ठी भेटाराइजम र रा न्युएरिया नामक ढुसीबाट जैविक विषादी निर्माण गरी विभिन्न खाद्यान्न तथा तरकारीमा लाग्ने खुम्रे रातो कमिला सेतो झिंगा लगायतका किराहरू नियन्त्रण गर्न सकिन्छ भनी विशेष अनुसन्धान एग्रिकयरको ल्याबमा गरिने नेपाल कृषि अनुसन्धान परिषद नागका निर्देशक एवं वरिष्ठ वैज्ञानिक रामबहादुर केसीले जानकारी दिनुभएको छ खाद्यान्न तथा तरकारीमा रसायनिक विषादीको प्रयोग कम गर्ने विषयमा कृषि वैज्ञानिकहरू छलफलमा विशेष सहयोग साबित हुने समेत उहाँले बताउनु भएको छ रसायनिक विषादीले मानव स्वास्थ्यमा गम्भीर असर गर्न थालेपछि त्यसको विकल्पमा जैविक विषादीको प्रयोग बढ़ाउने उद्देश्यले सोगोष्ठी आयोजना गरिएको एकीकृत शत्रुजीव व्यवस्थापन कार्यक्रम आईडी नेपालका संयोजक सुलभ पौडीले बताउनु भएको छ गोष्ठीमा उद्घाटन सत्रमा सिप्रिड संस्थाका भरत उपाध्यायले कार्यक्रमको उद्देश्य बारेमा प्रकाश पार्नुभयो आज पहिलो दिन बायो कृषि साइटका बारे कृषि विज्ञ डाक्टर जेन किन विश्वव्यापी आईपीएम पद्धतिका बारेमा विज्ञ डा भी, सापन घोष र बेन सिलिविया विश्वविद्यालय का नवराज आचार्य जैविक विचारी का बारे में कारपत्र प्रस्तुत करनी तीन दिन समय गोष्ठी का स्रोत व्यक्ति भई छलफल करने समेत जानकारी दूस हिन्दुत्व संरक्षण तथा धर्म परिवर्तनको विरूद्ध पूर्वी चितवनको रत्नगरमा आज विरोध रयाली निकालिएको छ र्याली, र्याली पछि सौरवाचोकमा आयोजित कोषसभामा बोल्ने हो धर्म परिवर्तनको विरोध गर्दै सजग रहन आग्रह गरेका थिए कोषसभामा बोल्दै पण्डित रामकृष्ण उपाध्यायले नेपालमा बढ़तो धर्म परिवर्तनको चलखेलका कारण द्वन्दको अवस्था सृजना हुने भन्दै सचेत रहन आग्रह गर्नुभयो वहाँले कुनै पनि व्यक्तिले खुशीले धर्म परिवर्तन गर्दा आपत्ति नहुने तर विभिन्न लोभ पार्दै परिवर्तनको नारा लिनु खितपूर्ण रहेको बताउनुभयो धर्म परिवर्तनले एउटै परिवारका सदस्यलाई पनि छुट्याइने भन्दै उपाध्यायले बेलैमा सजग रहनुपर्ने सुझाव दिनुभयो धर्म परिवर्तनकारीको कुनै इतिहास नरहेको उल्लेख गर्दै वहाँले धर्म परिवर्तनले नेपालको मौलिकता नष्ट हुने दावी गर्नुभयो धर्म परिवर्तनले विदेश संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै उपाध्यायले त्यस्तै सामाजिक सद्भाव विथुलिएको बताउनु भयो हिन्दू जागरण नेपालको नेतृत्वमा रत्नगरको निपणी स्थित हरिहरम मन्दिरबाट निकालिएको भजन कीर्तनसहितको र्यालीले रत्नगर बजार परिक्रमा गरेको थियो बाघको आक्रमणबाट चितोवनको माडीमा एक महिलाको ज्यान गएको छ बाघको आक्रमणबाट अयोध्यापुरी नौकी पञ्चमाया गुरूङको ज्यान गएको माडी प्रहरीले जानकारी दिएको छ स्थानीय वैकुण्ठेश्वर सामुदायिक वनमा घाँसकाट्न गएका बेला बाघले आक्रमण गर्दा गुरूङको ज्यान गएको इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक दिनेश भण्डारीले बताउनु छ गुरूङलाई बाघले दिउँसै आक्रमण गरे तापनि सप भने गैराती फेला परेको हो बेलुकी अबेरसम्म घर नफर्किएपछि खोजी गर्दा उनको सप फेला परेको प्रहरी निरीक्षक भण्डारीले बताउनु संचालक समितिका पदाधिकारीले चिकित्सक र कर्मचारीमाथि दुर्व्यवहार गरेको भन्दै स्वास्थ्य कर्मीले नलप्रासीको डण्डामा रहेको मध्यविन्दु सामुदायिक अस्पताल बन्द गराएका छन् आइतबार राति अध्यक्ष महेन्द्र पोखरेल र सहसचिव बालकृष्ण घिमिरेले अस्पतालका डाक्टर किरण सोती लगायतका कर्मचारीलाई काली गलौच गरेको भन्दै स्वास्थ्य आकस्मिक शिक्षा सेवा बन्द गराएका हुन् आइतबार राति अस्पताल पुगेका अध्यक्ष पोखरेल सहसचिव घिमिरेले टेलिफोनबाट आफूहरूलाई धम्काएको डाक्टर सोतीले बताउ राति बाह्र बजेदेखि नै सबै सेवा बन्द गरेर स्वास्थ्य कर्मीहरू संचालक समितिका अध्यक्ष र स्वसचिवको विरूद्धमा उत्रिएपछि अस्पतालमा कुनै पनि विरामी छैनन् संचालक समितिका अध्यक्ष महेन्द्र पोखरेलले भने राति अस्पतालमा गए पनि आफ्नो तर्फबाट भनाभन केही नभएको बताउनु भएको छ अस्पतालको विषय भएकाले अस्पतालमै बसेर कुरा गर्ने उहाँले बताउनुभयो सो अस्पताल जनस्तरबाट धनधान्याञ्चल माज्ञ गरी स्थापना गरिएको हो इस्लाम धर्मावलम्बीहरूको ईद अर्थात ईद उल फित्रको अवसरमा सरकारले भोलि सार्वजनिक विदा दिएको छ गृह मन्त्रालयका अनुसार ईदको अवसरमा सरकारले देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ एक महिना अघिदेखि शुरू भएको रमजानको रोजा समापनको अवसरमा मुसलमानहरूले एकै ठाउँमा भेला भई ईद फित्र मनाउने चलन छ यो दिन उनीहरूले नवाज पढ़ी एक खुशी र शुभकामना साटासाट गर्ने प्रचलन छ अब पालो अर्पण सुनावासको अर्पण सनावासमा हिजो हाम्रो प्रश्न थियो विपद व्यवस्थापन तयारीको स्वरूप चितवनमा गरिएको पूर्व तयारीको नाटकका लागि दश लाख खर्च गर्नुलाई तपाई के भन्नुहुन्छ यी विपदमा आइपर्ने समस्याको पूर्व सन्देश विन नाटकका लागि नाटक से बचेट सक्ने मेसो तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ यी विपदमा आइपरने समस्याको पूर्व सन्देश भन्नेमा पैंतालिस प्रतिशत नाटकका लागि नाटक भन्नेमा उनातिस प्रतिशद र सी बजेट सक्ने मेसो भन्नेमा छब्बीस प्रतिशत मत व्यक्त गर्ने तपाई सम्पूर्णलाई धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न छ धर्म परिवर्तनको विरूद्धमा हिन्दू जागरण नेपालले चलाएको अभियानप्रति तपाई के भन्नु छ ए हिन्दुत्व संरक्षण गर्ने प्रयास वे जातीयता खलबलाउने काम सी पश्चिमी संस्कृतिको विरोध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 अब पालो ट्राफिक खबरको यति बेला नानगढ़ हेरौँडा बिरगं सड़क खण्ड खुला छ त्यसै गरी नानगढ मुगलिन मुगलिन नौबिसे काठमाण्डु सड़क खण्ड मुगलिन दमौली पोखरा सड़क खण्ड र नानगढ़ परासी बुडुबुल सड़क खण्ड ट्राफिक खबरको साथमा फोर्टी पोइन्ट फोर डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर एक सौ चौचितवन फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसट्ठी सात मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम र न्यूनतम तापक्रम तेइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ त्यस्तै भोलि बिहान बादल लाग्ने र दिउँसो र बेलुका पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरे स्वप्रति सजग भए आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ विदेशका समाचार संयुक्त राष्ट्रसङ्घले इजरायल र प्यालेस्टाइनलाई तत्काल विना शर्त युद्ध विरामका लागि आग्रह गरेको छ राष्ट्रसङ्घीय सुरक्षा परिषदले युद्ध लागि दुवै पक्षलाई आज आग्रह गरेको हो इजरायल पस्टाइन को सो आक्रमण आज तेसरो हप्ता प्रवेश कर राष्ट्र संघ को यह अपील 15 सदस्य सो पिषद को आईतवार राति बसों बैठक आज बिहान सो अपील आक हो परिषद ने दिनाहू नागरिक को जान जाने क्रम तत्काल रोक्न पर्ने जोड़ दिया परिषद ने सो आग्रह करो आक्रमण को क्रम में एक हजार भाग बड़ी पैलेस्टानी को जान गारी चौबीस घंटे युद्ध विराम का दुई प्रस्ताव स्वीकार करे आक्रमण भोक इजरायल द्वारा जारी राखियों आक्रमण को क्रम में गांजापट्टी में आईतबार भी कहीस्टानी को मृत्यु गत जुलाई आठ बाईजरायल ने गांजा में आक्रमण शुरू उसके जारी राखे आक्रमण का क्रम में एक हजार भाग बड़ी व्यक्ति को मृत्यु होना का साथ ही पांच हजार भा बड़ी नाइजेरियाका श्रमपन्थी संगठन बोकोहरामले क्यामरोनका उप प्रधानमन्त्री आमा दो अलीकी पत्नीलाई अपहरण गरेको छ बोकोहरामले अलीका पत्नीलाई उत्तरी सहर कोलोताबाट अपहरण गरेको नाइजेरियाली सुनाले जनाएको छ घरमा आक्रमण गरेर बोकोहरामले कार्यकर्ताले क्यामरोनका उप पत्नी र घरमा काम लगे सूचना मंत्री ईशा चिरोमा नेता अली आक्रमण बाट बस भाग सफल भुकोहराम ने पच्लो दिन में कैमरून को सीमा में प्रवेश करे श्रमपंथी आक्रमण बढ़ा विदेशी नागरिक अपहरण करने बीबीसी जना खेल समाचार स्कटल्याण्डमा भइरहेको राष्ट्रमण्डल खेलमा भारत तोलनतर्फ भारतका सतीश शिवालिङ्गमले नयाँ कीर्तिमान राखेका छन् सतहत्तर केजी तर्फको प्रतिस्पर्धामा कुल तीन केजी तौल उठाउँदै सतीशले राष्ट्रमण्डल खेलको नयाँ कीर्तिमान बनाउँदै स्वर्ण पदक हात पारेका छन् उनले स्यासनतर्फ एक सय जर्गमा एक केजी भार उठाएका थिए यो राष्ट्रमण्डल खेलमा भारतको स्वर्ण संख्या छ सहित कुल पदक बाइस पुगेको छ साज पाँच बजेको अर्पण बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक रूप एकपटक भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणलाई आफ्नो पक्षमा उपयोग गर्न सरकारलाई प्रमुख दलको सुझाव भारतसँग छलफल हुने विषयसँग सम्बन्धित मन्त्रीहरूसहित भोलि पुनः बैठक बस्ने संसदीय समितिका सभापतिहरूबारे सहमति बनाउन सुभामक नेवाङद्वारा दुई दिनको अल्टिमेटम संसदीय इतिहास पहिलो पटक संसदमा पेश भएको विधेयक जनताको प्रतिक्रियाका लागि पछाइने जैविक विषादीको प्रयोग बढाउने उद्देश्यले विभिन्न देशका कृषि विज्ञहरूको छलफलसित हुन् मासुरुनिक विषादीको प्रयोग कम गर्ने विषयमा विशेष सहयोग मिल्ने दावी इसरायल र प्यालेस्टाइनलाई विनामका लागि राष्ट्रसंघको आग्रह चौबिस घन्टे युद्ध विराममा पनि आक्रमण सारी हमामद्वारा क्यामरोनका उप प्रधानमन्त्रीकी पत्नीको अपहरण्यान्डमा जारी राष्ट्रमणल खिरमा भारत तोरन्तर्फ भारतका सती शिवालिङ्गमको नयाँ आकृतिमान अवश साँझ पाँच बजी कर्पण बुलेटिन सकियो अनिता अर्याल सुजिता हमाल बिदा हुन्छ नमस्कार एक बकुलर पुरानो कर्मचारी पेट्रोल पंप संगे फोन नंबर शून्य छप्पन्न पांच त्रिसठी दु सौ नब्बे रंग रोग सेटरी टॉयलेट बाथरूम का फिटिंग सामन दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथ ही एसियन पेट्स को आधिकारिक बिक्रेता जानकारी कराइन मल्टीलर्निंगी मैथ नदी पांच विषय में प्लस टू करना पाइने